नमस्कार अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार थो प्लवान संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा तपाईलाई स्वागत छ म सुजिता हमाल अब स्थानीय समाचार विस्तारमा चितवनमा रहेको कृषि तथा वन विज्ञान विश्वविध्यालय अन्तर्गतको कृषि संकायमा प्राध्यापक नियुक्तिमा अनियमितता भएको भन्दै एक माओवादी र नेकपा माओवादी निकट शिक्षक कर्मचारी आन्दोलित बनेका छन् उनीहरूले कृषि संकायको जीनकालीबाट प्रक्रिया विपरीत विभिन्न विषयका एघार जना उप पदमा करार नियुक्ति गर्ने सूचना प्रकाशित गरेको भन्दै विरोध जनाएका हुन् प्राध्यापकहरूले साउन नौ गतिको विज्ञापन रद्द गर्न विश्वविद्यालयका नेमावलीमा अस्थायी शिक्षा कर्मचारी नियुक्ति गर्दा विश्वविद्यालय सेवा आयोगले तोकेको आधारमा लिएर पर्ने भनिए तापनि सो विधि नपनाइएको उप प्राध्यापक सन्तोष मनछाले बताउनुभयो उहाँले विश्वविद्यालय सेवा आयोगको कार्यविधि अनुसार कुनै पदमा नियुक्ति गर्दा सो पदको विस्तृत बिस, विवरण सेवा पैतिस से दिनको आवेदन दिन पाउने व्यवस्था भए पनि दिउन् कार्ले सात दिनको म्याद राखेर रा आवेदन माग गर्नु नियम विपरीत भएको बताउनु भएको छ प्राध्यापकहरूले विश्वविद्यालयको प्रशासनमा असार गते गतेदेखि तालाबन्दी गरी धना दिएका छन् कर्मचारीको का आन्दोलनका कारण पठन पाठन समेत प्रभावित बनेको छ उनीहरूले कृषि तथा वन विज्ञान विध्यालय अन्तर्गतको कृषि संकाई विरूद्ध सर्वोच्च अदालतमा ऋणदाय समेत गरेका छन् उनीहरूले आफ्ना माग सम्बोधन नभए आन्दोलन सशक्त पाए चेतावनी आज आयोजित पत्रकार कर सुन। भरतपुर नगरपालिका नम्बर मा पर्ने छिमुरा शहरी स्वास्थ्य क्लिनिक सञ्चालन गरिएको छ नगरपालिकामा भित्र पर्ने दुर्गम हेगको रूपमा रहेको ठिमुरावासीहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भरतपुर नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यले चितवनको पहलमा शहरी स्वास्थ्य क्लिनिक संचालन गरिएको हो जिल्ला सदरमुकामभित्र पर्ने नगरपालिकाको सबैभन्दा दुर्गम भइगमा परिचित रहेको छ आठ किलोमिटर दूरीमा रहेर पनि यो दुर्गम ठाउँमा एक सय सहज रूपमा स्वास्थ्य सेवा दिन शहरी स्वास्थ्य क्लिनिक सञ्चालन गरिएको स्वास्थ्य क्लिनिक के अहिव एवं काली प्रमुख सावित्री सापकोटाले जानकार दिनुभयो सेपाङ गुरूङ तामाङ लगायतका विभिन्न जनजाति बढी बाहुल्यता रहेको ठिमिरियामा क्लिनिक सञ्चालन भएपछि आफूहरूलाई सामान्य उपचार गर्न अस्पताल पुग्नुपर्ने बाध्यता हटेको निकै खुशी लागेको स्थानीय मनमाया चेपाङले बताउनुभयो क्लिनिक संचालन भएसँगै छिमुरावासीले अब गाउँमा नै ओपीडी ड्रेसिङ मातृ शिशु स्वास्थ्य तेश्र पोषण खोप लगायत कक्षेवासी र निशुल्क औषधि सीमित पाउने स्वास्थ्य क्लिनिक एवं कार्यालय प्रमुख सावित्री सापकोटाले बताउनुभयो एसी बीच सो क्लिनिकको एक समारोहका बेस भरतपुर नगरपालिका कार्यकारी अधि नारायण प्रसाद सापकोटाले उद्घाटन गर्नुभयो सो अवसरमा बोल्दै सापकोटाले नगरभित्रको दुर्गम ठाउँहरूका स्थानीयहरूको सहजका लागि जनस्वास्थ्य कार्य र स्थानीयको सहयोग क्लिनिक संचालनमा ल्याएको बताउँदै अन्य ठाउँमा पनि यो कार्यक्रममा निरन्तरता दिने बताउनुभयो So, शहरी स्वास्थ्य क्लिनिक संचालक समितिका अध्यक्ष धनबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा क्लिनिक स्थापना गर्न जग्गादान गर्ने टिका देवी ढुंगाना कुसुम युवा क्लब चौवालिसजना संवाददाता र भरतपुर नगरपालिकाका सामाजिक सा विकास अधिकारी रामकृष्ण ढक्कालाई सम्मान सम्मान गरिएको थियो क्लिनिक उनातीस लाख चौसठी हजार एक पक्की भवन निर्माण गरिएको छ चितवनमा एसीको पूरक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ एक साउन विस्कतीबाट हुने पूरक परीक्षाको तयारी अन्तिममा पुगेको जिल्ला शिक्षा कार्य चितवनले सनाएको छ परीक्षाका लागि चाहिने आवश्यक सामग्री सबै केन्द्रमा पठाइसकिएको जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले जानकारी दिनुभयो परीक्षाका लागि जिल्लामा पाँचवटा परीक्षा तोकिएको छ परीक्षामा चार हजार सात सय उनास साताको पहिलो दिन थपाउला सुनको मूल्य प्रतितोला गत शुक्रबारको तुलनामा आज रोज छ सयले वृद्धि भई कारोबार भएको छ नेपाल सुनसाद व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला चौन्न हजार मूल्य निर्धारण गरी कारोबार गरिएको छ गएको शुक्रबार प्रतितोला त्रिपन्न हजार चार कारोबार भएको थियो अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएकाले नेपालमा पनि मूल्य वृद्धि भएको महासंघका अध्यक्ष मणिरत्न साकेले जानकारी दिनुभयो महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रत्यांश एक हजार दुई सय बयासी अमेरिकी डलर कायम भई कारोबार भएकोमा आज एक हजार दुई सय पंचानब्बे कायम भएको छ त्यस्तै शुक्रबार तेजावेशनको मूल्य प्रतितोला रू त्रिपन्न हजार कारोबार भएकोमा आज त्यसको मूल्य रू रहेको छ असले जाँचीको मूल्यमा पनि शुक्रबारको तुलनामा प्रतितोला रू सात साथले वृद्धि भई आज सय उना पछिल्लो समय चितवनका पहाड़ी गाविसहरूबाट धमाधम कार तस्करी हुन थालेको छ जिल्ला वनकाले चितवनले वन संरक्षणमा प्रभावकारी कदम चाल्न नसकेपछि वन तस्करहरूले आफ्नो जालो फैलाउँदै लगेका छन् सिद्धि दाहघनीका अभिलास लगायतका पहाड़ी गाविसहरू अहिले कार तस्करी गर्ने मुख्य केन्द्र बनेका छन् भरतपुर नगरपालिकादेखि नजिकै रहेको दाहानी गाविसका सामुदायिक वनहरूमा दिउँसी हरिया सालका रोखहरू ढलाइ तस्करी हुने गरेको वन संरक्षण कर्मीहरूले बताएका छन् तस्करका मुख्य नायकीहरू सामुदायिक वनका पदाधिकारी रहने भएको समेत स्रोतले बताएको छ दाहखानी गाविस साथ खेतारीको श्री कालीका पीचल टार सामुदायिक वनमा यतिखेर तस्करहरूले हरिया सालका काटेर धमाधम तस्करी गरिरहेका छन् खोला एक घोडे लगाथान तस्करले उछाड़ बनेका छन् जहाँ सालका हरिया काथीका ठुटा र हरिया गुलाई र चिरान मात्रै देख्न सकिन्छ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणप्रति तपाईँ के भन्नु छ स्वाभाविक प्रक्रिया विद्पक्षीय हित हुने आशा र सी आयो हात्ती आयो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 आलो ट्राफिक खबरको यति बेला नानगढिटौडा बिरिगज सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मगलेन, मगलेन मोगलिन ओबीसी काठमाडौँ सड़क खण्ड मोगलिन दमोली पोखरा सड़क र नानगढ साफसेबो टोल सड़क पनि खुल्ला छ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 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम तेत्तीस डिग्री सेल्सियस र न्यूनतम तापक्रम बाइस डिग्री सेल्सियस रहने पूर्वानुमान महाशाखाले सुनाएको छ त्यस्तै भोलि विहान र दिउँसो पानी पर्ने र अपराणतिर घाम लाग्न सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेसो प्रति सजग आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालय द्वारा जनहित काग जारी गरिये को हो नेपाल सामुदायिक आवासको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिन नेपाल भ्रमणका लागि आज काठमाण्ड आइपुग्नु भएको छ नेपाल भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्राण संसदको बैठकलाई सम्बोधन पनि गरिसक्नु भएको छ त्यसैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणप्रति तपाईँ के भन्नुहुन्छ भने आज हामीले सर्वसाधारणलाई सोधेका छौं पक निर्देशन हमारा दल सही ठावी सदुपयोग कर आग्रह चाह प्रधानमंत्री नरेन्द्र मोदी देश को उन्मुख परम्परागत सम्बन्ध हिजोदेखिको ऐतिहासिक सम्बन्ध दा, सांस्कृतिक धार्मिक सम्बन्धको निरन्तरता हो अरू खास केही पनि होइन जस्तो लाग्छ मलाई बरु अहिले भर्खरै के सुने भन्दा केही पनि सं, सन्धि सम्झौता नगर्ने भन्ने कुरो भएको छ भारतले सन्धि त गर्छ तर कार्यान्वयनको पक्षलाई त्यति चासो दिँदैन वास्ता दि गर्दैन विगतका त्यो सन्धिहरूले देखाइराखेको एकदमै राम्रो छ यो आउन पर्छ र भारत त्यस्तो राष्ट्रमा एउटा ठुलो भारतको जुन एउटा प्रधानमन्त्रीको इतिहासमा र उहाँ जस्तो एउटा व्यक्ति नेपाल भ्रमण गर्नु भनेको एकदमै राम्रो कुरा हो यसमा म एकदमै खुसी छु नेपाल जहिले पनि भारतसँग सन्धि सम्झौता या समझदारी गर्दा ठगिएको भन्ने जुन जनमानसमा एउटा चाहिँ छाप पर्न गएको छ त्यो छाप हटाउनको लागि पनि समान ढङ्गको विविध राष्ट्रलाई हित हुने हिसाबले सन्धि सम्झौता र नेपाललाई त्यही अनुसारको सहयोग भयो भने उहाँको भ्रमण फलदायी र सफल हुन्छ भन्ने हाम्रो लाग्छ सामुदायिक आवाजसँगै हामी स्थानीय समाचारको अन्त्यमा छौँ तपाईँको गाउँठाउँमा कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झने फोन नम्बर हो सुन्ना छपना पाँच त्रिस साठी दुई सय पच्चिस पाँच त्रिस साठी नम्बर शून्य छपना इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ ठेकेना हो रेडियो अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण सँगै इन्टरनेट अनलाइनमा डब्लूब्लु रेडियो पनि संसारभरिकै शास सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो हिस्कार